नमस्कार कार्यक्रम स्वास्थ्य सरकारमा यहाँलाई स्वागत छ म ध्रुवराज प्राविधिक साथी रिजनसँगै आज उपस्थित भएका छौँ स्वास्थ्य सरकार हरेक हप्ताको सोमबार बिहान साढे सात बजेपछि आउने गर्छ र स्वास्थ्य सरकारमा रहेर हामी विभिन्न स्वास्थ्यसँग सम्बन्धित जानकारीहरू प्रस्तुत गर्दै आइराखेका छौँ अनि कुनै स्वास्थ्य क्षेत्रमा देखेका समस्याका विषयलाई पनि हामीले उठान गर्दै आइराखेका छौँ आजको श्रृङ्खलामा हामीले कुराकानीलाई जोड्दैछौँ बकुलर रत्नगर अस्पताल पूर्वी चितवनकै एकमात्र सरकारी अस्पताल जसले नयाँ सुपरिन्टेन्डेन्ट डक्टर पाएको छ र करिब एक महिना अगाडि नया डाक्टर पाएको हो अब कसरी अगाडि बढला अस्पताल र प्रभावकारी कसरी बनाउन सकिएला सुरुवाती ती वर्षमा जुन अस्पतालले बढी आलोचना खेप्यो र अहिले नया डाक्टर रत्नगरकै डाक्टर पाएको छ डाक्टर कृष्ण पौडेल पाएको छ र अब बकुलर रत्नगर अस्पताल कसरी अगाडि बढ्दैछ त्यहाँको स्वास्थ्य प्रभावकारी बनाउनका लागि डक्टर कृष्ण पौडेलको भूमिका कस्तो रहनेछ यो विषयमा हामी कुराकानी गर्दैछौँ कुराकानीका लागि हामीसँग यति बेला बकुल्लर रत्नगर अस्पतालका सुपरिमा नेपाल चिकित्सक सङचित वनका अध्यक्ष पनि हुनुहुन्छ हामीले भन्नुपर्छ रेडियो अर्पणका शेर सदस्य पनि हुनुहुन्छ रत्नगरवासी हुनुहुन्छ डाक्टर पौडेलाई स्वागत छ कार्यक्रम स्वास्थ्य सरोकारमा धन्यवाद हजुर सर्वप्रथम त हाम्रै क्षेत्रमा आउनुभएको छ रत्नगर निवासी पनि हुनुहुन्छ यहाँ र बकुल्लर रत्नगर अस्पतालको सुपरिन्टेन्डेन्टमा नियुक्त हुनुभएको छ यहाँलाई यहाँको कार्यकालको हामी शुभकामना व्यक्त गर्छौँ अब कसरी अगाडि बढला जुन एस अगाडि बकुल रत्नगर अस्पतालले आलोचना खेप्यो अब डक्टर कृष्ण पौडेलको भूमिका कस्तो रहला विशेष गरेर अब विगतको समयमा जुन तिन चार वर्षको अवधि भयो त्यसमा अब यो जिल्ला स्तरको अस्पताल पन्ध्र सञ्चालित हुने अस्पताल र तिनजना सरकारी डाक्टरको दरबन्दी हुने अस्पताल भयो होइन तर चाहिँ जुन मेडिकल सुपरिन्टेन्डेन्ट भन्ने पदमा चाहिँ योभन्दा अगाडि कोही पनि आएर बसेर काम गरेको छैन अब त्यहाँ कार आए पनि डाक्टरहरू आएर डक्टर आएको छैन लुएको सुपरिन्टेन्डेन्ट पदमा त्यसले यो काम गर्ने गरेर आएको चाहिँ मनै हो पहिलोपटक त्यसले गर्दा मेरो प्रयास भनेको त्यसलाई चाहिँ अहिले जुन जनमानसमा बगुलो हेल्पफोस् बगुलो हेल्पफोस् भन्ने कन्सेप्ट छ त्यसलाई बनाएर त्यसलाई गुणस्तरीय बनाएर सेवा प्रभावमा बढी प्रभावकारी अस्पतालको लेभलमा पुर्याउनु नै अब जुन यसभन्दा अगाडि यहाँ आउनुभन्दा अगाडि धेरै आलोचना खेप्यो यो बकुल रत्नगर अस्पतालले एउटा स्वास्थ्य जस्तो क्षेत्र यसरी आलोचित बन्नुको कारणहरू चाहिँ यहाँले आइसकेपछि के के देख्नु भयो पहिलाको सबै कुराहरू मलाई थाहा नभएको पनि हुनसक्छ र यो अन्ठाउन्न सालमा महाआ गरेर जनताको प्रगत पसिनाबाट चाहिँ बनेको अस्पताल हो प्रारम्भिक अवस्थामा अब ती सन्दर्भमा चाहिँ अब यो राजनीतिक परिवर्तनहरू पनि भए त्यसपछि समितिहरू पनि परिवर्तन भयो होलान् त्यसपछि पहिला महाआमा भुलिएको पैसा पनि अझै अडतिस लाख रुपियाँ उठ्नु बाँकी त्यसपछि अस्पताल बन्यो ती सबै कुराहरूमा चाहिँ केही न केही समस्याहरू भएका हुनसक्छन् त्यसले गर्दा चाहिँ आलोचना भए हुनसक्छ त्यसपछिको समयमा पनि त्यहाँ डक्टर मेडिकल सुपरिन्टेन्डेन्ट चाहिँ आउँदै नआएको र आको अरू मेडिकल अफिसरको रूपमा आएको डक्टरहरू पनि चाहिँ चाहिँ सेवा पर्याप्त नदिएको भन्ने गुनासोहरू मैले सुनेको हो त्यो अवस्थालाई हेर्दाखेरि अब एक त डक्टरहरू बस्नु आफैमा आवश्यक छ भने अर्को चाहिँ समितिले अथवा यहाँको स्थानीय बासिन्दाले स्थानीय संस्थाले राजनीतिक पार्टीले र यहाँको सिङ्गो समाजले चाहिँ डाक्टर कर्मचारीलाई त्यहाँ बसेर काम गर्ने चाहिँ सेवा सुविधा र त्यो भौतिक साधनहरू अस्पतालको र औजारहरू उपलब्ध गराउनु होस् अस्पतालको अस्पताल हो अनि माहौल सिर्जना गर्नु पनि उत्तिकै जरुरी छ त्यो दुईतिरबाट यो कुरा जरुरी छ क्या डाक्टरहरू चाहिँ विश्वकीय डाक्टरहरू अथवा अलिकति अनुभवी डाक्टरहरू त्यहाँ आफ्नो शिव सेवा चाहिँ पढाइ प्रयोग गर्न सकेनन् भने त्यहाँ उदास गरेर जान्छन् त्यसले जबरजस्ती डाक्टर बस्नेन् भनेर चाहिँ एउटै आवाज निकाल्नु पनि भएन अर्को चाहिँ चाहिँ साथसाथै त्यसमा उनीहरूको लागि चाहिने औजार उपकरण सेवा सुविधा त्यसपछि अस्पतालको भौतिक अवस्था सबै सुधार गऱ्यो भने उनीहरू चाहिँ बस्ने वातावरण इन्डाइरेक्टली भनियो त्यसैले एउटाले अर्कोलाई आरोप लगाउनुभन्दा सबै कसै मिलेर समग्र रूपमा रक्नर अस्ताललाई बकुलर हेल्थको छैन यो चाहिँ अस्पतालकै रूपमा जनमानसमा पुर्याउनु र जनमानसको अब यहाँले भन्नुभयो जस्तै त्यहाँ सेवा सुविधा त्यति नभएका हुन् या औजारहरू त्यति नभएका हुन् के लाग्छ तपाईँ आइसकेपछि ती पर्याप्त छन् या छैन काम गर्नको लागि त्यहाँको वातावरण माहौल चाहिँ कस्तो छ माहौल राम्रो भएको चाहिँ मैले पाइनँ बिमार होइन त्यहाँ इमर्जेन्सी सेवा सुरु गर्न नियमित सुरु गर्नु भन्दाखेरि त्यहाँ फ्यान चाहिँ हुँदैन बिजुली जसो कि हप्तामा तिन दिन मात्रै ओपिडी बिरामी हेर्ने टाइममा बिजुली आउँछ तिन दिन बिजुली आउँदैन जसले गर्दा डाक्टर कर्मचारीसम्मले पसिना काट्दै काम गर्नु हुन्छ होइन अब यो अवस्था भएपछि कामले माहौल वातावरण बन्दैन नि यो भौतिक अवस्थामा सुधार गर्नै पऱ्यो नि त त्यसको लागि त डाक्टरको कर्मचारी मात्रै चाहिँ महत्त्व हुँदैन त्यसमा सबै चाहिँ सरकार राख्ने व्यक्तित्व संस्थाको सरकार हुन्छ त्यसले गर्दा अहिले चाहिँ त्यो अवस्था देखेर उद्योग वाणिज्यसँगले हिजो दसवटा सानो हस्तान्तरण गऱ्यो किनभने हामीसँग बजेट थिएन होइन त्यसले गर्दा भौतिक अवस्था आधारभूत अवस्थाहरू जस्तै बिजुलीको व्यवस्था थिएन जेन्टर थियो तर डिजल हाल्ने उपाय हामीसँग थिएन अथवा सरकारी बजेटमा पनि आएको थिएन तर अन्य उपाय नहुँदा जेन्टर चलाउन सकिँदैन थियो अहिले हामीले त्यसको पनि एउटा कोइसन सहारो मागेर सहारा मागेर बिजुली चाहिँ अहिले चाहिँ सबै टाइममा अब यी यति धेरै चुनौतीहरू यहाँले भन्नुभयो चुनौतीहरू खडा छन् यहाँका अगाडि अब यो चुनौतीलाई चाहिँ कसरी पार गर्नुहुन्छ कसरी अब बकुल्लर रत्नगर अस्पतालमा चाहिँ बिरामीहरू ल्याउने वातावरण बनाउनुहुन्छ यहाँले वातावरणको सेवा प्रभाव बढ्यो त्यहाँ सुविधा बढ्यो र चाहिँ त्यहाँ जनतालाई चाहिँ साँच्चै नै राम्रो हुँदो रहेछ भर दगुरी हाल्नु पर्ने रहेछ भन्ने भावना पैदा हुँदा बित्तिकै त्यो आफै बढ्ने हो यसमा विशेष कुनै विज्ञापन गर्दै हिँड्नुपर्ने र यसमा अरू प्राइभेट अर्गनाइजेसनले यसको खर्च गर्नुपर्ने आवश्यकतै छैन सरकारी अस्पताल जुन अधिकांश चाहिँ गरिबको रेखा पनि रहेका जनताको चाहिँ आकर्षण केन्द्रबिन्दु हो सेवाको केन्द्रबिन्दु हो त्यहाँ सेवा प्राप्त दिन सक्यो भने त त्यो आफै एउटा प्रचार हो त्यसमा जनताहरू आफै सेवाग्रहीहरू आफै आइहाल्नुहुन्छ त्यसले गर्दा यी यिनी बेसिक कुराहरू आधारभूत कुराहरू हामीले परिवर्तन गर्न सक्यौँ आधारभूत क्षमताको वृद्धि गर्न सक्यौँ भने यो यसमा बिरामी आइहाल्छ सयजना बिरामी हामीले हिजो सयजना पचिसक बिरामी दिनमा आउने त्यसले गर्दा चाहिँ पहिला साठी सत्तरीभन्दा बढी हुँदैन थियो त्यसले यो त बिस्तारै आफै हुने कुरा हो र सबै समाजको सबै व्यक्तिले संस्थाले सञ्चारकर्मीहरूले सञ्चार मिडियाले पनि अब सबै पब्लिकलाई जसले चाहिँ यो जानकारी पाएको हुँदैन उनीहरूलाई चाहिँ हाम्रो पूर्व चितवनको सरकारी अस्पताल भनेको एउटै अस्पताल हो र त्यहाँ चाहिँ सेवा सुविधाहरू वृद्धि भएको छ भर्ना व्यवस्था पनि सुरु भएको छ हामी जति गए पनि सेवा सुविधा सबै हुन्छ र त्यसले गर्दा एकैचोटि भएर जाने पानीलाई छोडेर रत्नरस्थल पनि जाने पानी गरौँ भन्ने खालको सन्देश दिनु अरूहरूले पनि जरुरी छ भन्ने मलाई लाग्छ त्यसैले यी कुराहरू हामीले साँच्चै नै राम्रोसँग इमान्दार काम गऱ्यौँ भने यस्तो कुराहरूमा तर हुन्छ भन्ने चाहिँ मलाई विश्वास लाग्छ के सम्भव रहला जुन अब यतिका तिन चार वर्षको अवधिमा बकुलर रत्नगर अस्पताल कहाँ छ नै भन्ने नथापाएको अवस्थामा यो पूर्वी चितवनको क्षेत्रलाई विशेष गरी केन्द्रित गरेर बनाएको अस्पतालमा अब भरतपुर केन्द्रित भइराखेको अवस्थामा अब चाहिँ यो अस्पतालमा आउलान बिरामीहरू र सेवा पाउलान भन्ने चाहिँ के ग्यारेन्टी गर्न सकिन्छ के विश्वास गर्न सकिन्छ ग्यारेन्टी त छ ग्यारेन्टी भन्नाले अब कुनै पनि उपचारको ग्यारेन्टी भन्ने त हुँदैन होइन त्यो प्रयोग हुँदैन तर अब आधारभूत पन्ध्र बेडको अस्पतालले एउटा स्वास्थ्यले दिन सक्ने साधन स्रोत सेवा चाहिँ हामीले अहिले पनि दिन सकिरहेको छौँ दिइरहेछौँ र त्यसैले गर्दा म आउँदाखेरि नै साठी सत्तरीभन्दा बढी नआउने बिरामीको सङ्ख्या अहिले सयभन्दा बढ्न कटिसकेको छ यसले नै देखाइसक्छ नि विश्वास नभएको भए किन यसरी दिन बिरामी पढ्दै जान्थ्यो र होइन त्यो मैले म आएको एक एक सभा महिनामै त्यो देखिसकिरहेको छ त्यसले गर्दा हामीले सेवा दिन सक्यौँ निरन्तरता दिन सक्यौँ र नियमित हुन सक्यौँ भने कि जनताले सेवा गर्न नआउने हुने कसै नै छैन किनभने जनताहरू सेवा गर्ने ठाउँ नपाएर ही उत्तर हुने ठाउँ नपाएर चढ्पिरहेछन् भड्किरहेछन् भने हामीले सेवा बढाउँदा बित्तिकै यसमा त नहुने विश्वसनीय नहुने अब डक्टर पौडेलसँग चाहिँ के क्षमता छ त्यो अस्पताललाई अझ प्रभावकारी बनाउन पूर्वी चितवनवासीहरूले ती सेवा सुविधा पाउनको लागि सर र भनिदिनुहोस् न सबै अब मेरै सन्दर्भमा कुरा गर्दा हुनु त अब कोही पनि व्यक्ति केन्द्रित भएर कुनै संस्था र सङ्गठनहरू चल्दैन एउटा विकास हुनु जरुरी छ होइन कोही व्यक्तिको आधारमा चल्दाखेरि चाहिँ व्यक्ति हुँदा चल्ने नहुँदा नचल्ने भन्ने चाहिँ यस्ता संस्थाहरूमा हुँदैन किनभने यो त सेवाग्राही संस्था हो सेवा दिइराख्ने संस्था हो जानेरन्तर जनतालाई सेवा पुऱ्याइराख्नुपर्ने हुन्छ त्यसले गर्दा यसमा सिस्टमको विकास गर्नु जरुरी छ र मेरै सन्दर्भमा कुरा गर्दा अब मेरो दुई प्रकारको रो रोल रहन्छ एउटा म मेडिकल सुपरिन्टेन्डेन्ट भएको हुँदा मैले व्यवस्थापन गर्नुपर्ने व्यवस्थापकको भूमिका खेल्नुपर्ने हुन्छ त्यहाँ र मुख्य मुख्य भूमिका त्यही नै हो र अर्को चाहिँ म हार्जोनिक विस्ती भाव हुनाले सेवा चाहिँ त्यहाँ पर्याप्त छैन अब त्यो बिरामी हेर्ने कुरा मात्रै हुन्छ मेरो लागि त्यहाँ अपरेसन गर्ने कुराहरू अलिकति लठ्याएर क्लास लाउने कुराहरू पनि त्यहाँ नहुने हुँदा मेरो विस्तज्ञता अनुसार चाहिँ अहिलेको अवस्थामा र निकट भविष्यमा चाहिँ त्यहाँ पर्याप्त छैन सेवा सुविधा होइन तर चाहिँ म व्यवस्थाको रूपमा मेरो चाहिँ उद्देश्य के छ भने म त्यहाँ स्थानीय भावासी भएको हुँदा र त्यही ठाउँबाट हुर्केको पढेको हुँदा मेरो भावनात्मक सम्बन्ध छ त्यसले गर्दा कम्तीमा पनि त्यो अस्थललाई राम्रो फङ्सनिङ लेभलमा पुर्याउनु र हेल्पफुल छैन यो साँच्चै नै हो भन्ने भावनामा वृद्धिमुख उद्देश्य छ अब जुन अब यहाँ आइसकेपछि यहाँले भन्नुभयो पहिला साठी सत्तरीजना आउँथे अहिले सयभन्दा माथि छ भन्नुभयो अब चाहिँ यसरी नै अगाडि बढ्ला बकुल रत्नगर अस्पताल हामीले यो विश्वास गर्न सक्छौँ यहाँले अब यहाँका सरकारवालाहरूलाई रिजाउन सक्नुहुन्छ राजनैतिक दललाई रिजाउन सक्नुहुन्छ यसरी अगाडि बढ्न सक्नुहुन्छ अब सक्नुहुन्न होइन अब मैले रिजाउने भन्दाखेरि पनि अरूहरूले पनि सपोर्ट गर्नुपर्ने कन्डिसन हो कि हो यो मैले कुनै प्राइभेट अर्गनाइजेसन खोलेर होइन नि त रिजाउनु पर्नेहरूलाई यो त सरकारी संस्था हो सरकारी कार्यालय हो यसलाई त सबैजनाले सपोर्ट गरेर साँच्चै नै जनताको कार्यालय जनताको अस्पताल बनाउनु पऱ्यो त्यसले गर्दा अरूहरूले पनि यसमा भगा चाहिँ कतिपय कुरामा सपोर्ट गर्नुपऱ्यो र यहाँ हुनु नसक्ने सेवालाई चाहिँ अरू संस्थाहरूले मिलेर सेवा दिनु सके पनि हुन्छ जस्तै हाम्रो डेन्टल क्लिनिक चलिरहेको छ त्यो अरू प्रोजेक्टको एउटा विदेशीको चलिरहेको हो हामीले चाहिँ अरू रोट्री चाहिँ उद्योगवाणीसँग लायन्स क्लबहरूसँग मिलेर आँखा क्लिनिकदेखि लिएर अरू क्लिनिकहरू खोल्ने चाहिँ हामीसँग चाहिँ प्रयास गरिरहेछौँ हिजो उद्योगवाणीसँग पनि अन्तर्क्रिया भएको त्यसले गर्दा चाहिँ रिजाउने कसैले कसैलाई रिजाउने भन्दा पनि अब यो नितान्त चाहिँ सेवामूलक संस्था र चाहिँ यो न्युट्रल संस्था भएको हुँदा र सबैको आवश्यक संस्था भएको हुँदा सबैले चाहिँ इमान्दारपूर्वक आफ्नो सत्तबाट चाहिँ योगदान दिने हो र अहिले सेवा सुविधा त वृद्धि भएकै छ नि जस्तै नौ बजेदेखि दुई बजीसम्म चाहिँ अफिस टाइममा मात्रै चल्थ्यो पहिला डाक्टरहरू हुन्थ्यो भने अहिले नौ भएदेखि छ बजीसम्म डाक्टरहरू अहिले नियमित हुनुहुन्छ त्यसको इमर्जेन्सी सेवा पनि हाम्रो चौबिसै घन्टा चलिसकेको छ र पहिला बिदाय भर्ना गर्ने व्यवस्थाै थिएन त्यसलाई हामीले अहिले कम्तीमा पनि पाँच बजे चाहिँ छुट्याइसकेका छौँ र बिदाई भर्ना पनि थालिसकेका छन् त्यसले गर्दा यी आफै पनि एक सहीनाको अवधिमा यी पर्याप्त आधारहरू हुन् कि हामीले केही गर्न पनि सकिन्छ र गऱ्यो भने सेवा पनि आउँछन् र हामीले यो गर्नु नसकिने काम होइन भन्ने त यसरी समयमा पनि दृढ भएर भन्न सकिन्छ डक्टर साहब अब जुन यो प्रचार प्रसारले गर्दा पनि अलिकति कम ओझेलमै पर्यो यो अस्पताल भन्ने एउटा आवाजहरू पनि थिए र नाम जुध्यो रत्नगरमै दुईवटा यस्ता अस्पताल भए जसले गर्दाखेरि चाहिँ सरकारी अस्पतालमा बिरामी त्यति गएनन् भन्ने यो आवाज उठेका थिए केही दिन अगाडि यसलाई चाहिँ कसरी हेर्नुहुन्छ यहाँले हजुर त्यो सबै कुरा थियो जुन त्यसको नाम बगुलो रत्न अस्पताल थियो र चाहिँ नाम चाहिँ जे पनि नेपालभरि गरेर कम्तीमा सबैले गरेर हुनुपर्छ त्यसको ठुलो अस्पतालको नाम सरकारी कार्यालयको नाम त्यसले गर्दा रत्नगर नगरपालिकाको अस्थल रत्नगर अस्थल नै राख्दा राम्रो होला चाहिँ होइन <णुण> त्यसले <trong> गर्दा <al> हामी मन्त्रालय <splash> त्यो जाँदाखेरि पनि यो नाम अलि मिलेन राम्रो नाम अथवा मिलाएर ल्याउनुहोस् भनेर पनि कतिपटक भने त्यसपछि अर्को कुरा रत्न अस्थल प्राइभेट लिमिटेड भनेर बाहिर एउटा चाहिँ प्राइभेट हस्पल रहेछ जुन त्यसरी सरकारी कार्यालयसँग नाम जुझाएर दिनु चाहिँ त्रुटिपूर्ण हो जुन सिफारिस पहिले भयो र निर्णय भयो त्यसरी सरकारी अस्पतालसँग नाम जुझाएर दिँदाखेरि नै गल्ती भएको हुन्छ त्यसलाई म आउँदा बित्तिकै त्यसलाई सच्याउनु पर्छ यो जनतालाई कन्फ्युज गर्ने काम हुँदैन र कसैले चाहिँ यसको अनावश्यक फाइदा लिन सक्छ भनेर समितिमा पेस गरेपछि समितिले त्यही निर्णय गरेर त्यो रत्न रस्ता प्राइभेट लिमिटेड भन्नेको नाम हटिसकेको छ र हामी चाहिँ अहिले बगुलो रत्नर अस्थललाई समितिले रत्नर अस्थल बनाउने भनेर चाहिँ पहल गरेको छ र यो मन्त्रालयमा गएर नियमित प्रक्रिया भइसकेपछि रत्न अस्थल भनेर आउँछ किनभने यो त देशभरिको अस्थल हो नि त जनताले प्रश्न बुझ्ने सबैजनाले जहाँ जाँदाखेरि पनि भन्दाखेरि बुझ्ने खालको हुनुपर्छ र यो चाहिँ नामकै आधारमा भ्रम सिर्जना हुने अथवा कन्फ्युजन गाह्रो हुने कामहरू हामीले गर्नु हुँदैन भन्ने हाम्रो थियो डाक्टर साहब अब जुन अब अन्त्यमा नगरवासीहरूलाई पूर्वी चितवनवासीहरूलाई यहाँको केही सल्लाह सुझाव या भन्न मन लागेका कुराहरू छन् भने सक्नुहुन्छ हजुर मैले के भन्न चाहे भने म पनि त्यही त्यही हुर्केको पढेको त्यही जन्मेको बाहेक व्यक्ति भएको हुँदा कति त यी एकदम नितान्त सामाजिक कामहरूमा नितान्त हाम्रो समाजको आवश्यक र अत्यावश्यक कामहरूमा हामीले आफ्ना स्वार्थहरू छोडेर आफ्ना कुनै पनि पार्टीसँग सम्बन्ध छौँ भने पनि राजनीतिक आस्थाको तोकीलाई खोलेर अस्थलको कुरा गर्नुभन्दा पहिला अस्थल प्रवेश गर्नुभन्दा पहिला राजनीतिक आस्थाको चोकीलाई खोलेर हामी एक एकदमै निस्वार्थ भएर साँच्चै नै आफ्नो ठाउँलाई समाजलाई विकास गर्नुको लागि अग्रसर हुनुपर्छ र यी साना साना मसिना व्यक्तिगत पारिवारिक अथवा ठाउँ विशेष अथवा पार्टी विशेषका धारणाहरू राखेर हामीले चाहिँ यसमा आफ्नो विचार राख्नु हुँदैन नितान्त स्वास्थ्य भएर चाहिँ हामी काम गर्नु सक्यौँ भने यस्ता यस्ता न्युट्रल संस्थाहरू पक्कै पनि बन्न सक्छौँ र हामी सबैलाई सेवा दिन सक्ने हुन सक्छौँ भन्ने मैले अनुरोध गर्दछु हुन्छ डक्टर साहब हामीलाई समय दिनुभयो यहाँको फेरि पनि हामी कार्यकालको शुभकामना व्यक्त गर्छौँ र यो यहाँको टिम चाहिँ सफल रहोस् हामी कामना गर्छौँ यहाँलाई पनि धन्यवाद र सुनिरहनु भएको सम्पूर्ण श्रोताहरूलाई पनि मेरो नमस्कार शुभ धन्यवाद हुनुहुन्थ्यो बकुलर रत्नगर अस्पतालका सुपरिन्टेन्डेन्ट डाक्टर कृष्ण पौडेल नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष पनि हुनुहुन्छ हार्ड जोर्नी विशेषज्ञ त्यसै गरी रेडियो फोर्डका सेयर सदस्य पनि हुनुहुन्छ हामीले आज उहाँसँग कुराकानी गऱ्यौँ बकुलर अस्पताललाई अस प्रभावकारी ढङ्गबाट गाडी बढाउनका लागि के गर्न सकिन्छ यो विषयमा कुराकानी गऱ्यौँ आजको लागि स्वास्थ्य सरकारको समय सकिएको छ आगामी सत्ता कुनै एक विषयवस्तुका साथमा हामी उपस्थित हुनेछौँ आजको श्रृङ्खला सुन्नुभयो तपाईँलाई धन्यवाद दिन चाहन्छु प्रविधि संयोजनमा साथ दिने साथी रिजनलाई पनि विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट ध्रुवराज विदा हुन्छु नमस्कार